परे मन टाडीचोकबाट हाई स्कुल जाने रोडमा रहेको मौला कालीका सुन चाँदी फसलको राम्रा राम्रा गहना मन परेपछि नि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुन चाँदीका घर गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नयाँ पुराना गहना साथी खरिद बिक्री पनि गरिन्छ संपर्क मौल कालिका सुन चाँदी पसल टाँडी चोक हाई स्कूल जानी रोड मोबाइल नंबर अन्ानबे चार चौन्न असि एक सय बारह अंठानब्बे चार साठी पैंतीस एक सय बयासी प्रोपराइटर आशीष खड़का र तारा खड़का नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण शुभ साजको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रत्यक्ष यो मिठो धुनबाट तपाईँले थाहा पाइसक्नु भएको छ साँझको सात बजिसकेको छ र पूर्ण शुभ साँझको यो बसाइ तपाईँको माझमा छ तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँ बाटो राख्नको लागि निकै नै चर्चित लुक भाकाहरूको साथमा आज पनि हामी उपस्थित भइसकेका छौँ र तपाईँलाई पनि यो साँझको बेला आफन्तहरूलाई सम्झिन मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन र शून्य आउन सक्नुहुन्छ मौलाकालीका सुनजादी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ लगनको महिना तपाईँहरूलाई पनि विवाहको तयारीमा हुनुहुन्छ होला यो समयमा सुनजादीका गरगहनाहरू तपाईँलाई पक्कै पनि चाहिन्छ यदि चाहिएको छ भने चाहिँ तपाईँले बिर्सनी नहुने ठाउँ मौलाकालीका सुन चाँदी पसल जुन टाढीचोकबाट हाई स्कुल जाने रोडमा रहेको छ यो जानकारी तपाईँलाई गराउँछु आकर्षक डिजाइनका सुन गर्गहना गरगहना राशिअनुसारका रत्नहरू त्यस्तै गरी नयाँ पुराना गरगहनाहरू साटेर खरिद बिक्री गरिन्छ त्यसैले तपाईँले एकपटक अवश्य सम्झिनु होला यो समयमा तपाईँलाई गरगहनाको निकै नै आवश्यकता परिरहेको छ र अलिकति सुपथ मूल्यमा बनाऊ अथवा अलिक आकर्षक डिजाइनका गरगहनाहरू तपाईँले खोज्नु भएको छ भने तपाईँ जानुहोला मौलाकालीका सुन पसलमा प्रोभाइडर हुनुहुन्छ ष खड्का मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न अस्सी एक सय बाह्रमा फोन गरेर अझै धेरै जानकारी लिनुहोला यो जानकारी गराउँछु तपाईलाई र अर्पण शुभ साँझको यो बसाइ लिएर हामी हरेक दिन साँझ आउने गर्छौँ सात बजेपछि आउँछौँ करिब करिब सातीसम्म आधी घन्टा तपाईँसँगै रहन्छौँ मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको तपाई थकाललाई टाढा राख्ने कोसिस गर्छौँ यति बेला तपाईँले हामीलाई रेडियोहरू पनि एक सय चार सुन्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको लगन को, रा। को, सा। को साथी को को यो को बेला सहयात्रा आफ्नो आफन्तैन आमा खाना भइसक्यो हजुर ग मेरो त भाको छैन कार्यक्रम सकिएपछि पछाडी बल्ला हुन्छ ना है अनि अरु केही नयाँ नयनोल छन् भने सुनाउनुस् सब पुरानो हो कि नयाँ हो सबै पुरानो निकै मिठो भाका बजाउँछौ हामी अब त्यो भाका मार्फले तपाईको कस्तो समजेनु हुन्छ सर परफॉर्म हजुरलाई धन्यवाद बिजनेस गवाला रिजल्ट गवाला उहु अनि मेरो निज घरमा हुनुभएको बाबा भन्दले उहु अनि त्यसपछि यममासँगै बस्न धायेका अनि त्यहाँ चाहिँ रमेश तिमर सिन्हा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई विशेष गरी चरिनपुरमा बस्ने सङ्गीतमा बस्न चाहिँ नमस्कार थियो, को, को साथी रमेशथ्यो यति बेला चैनपुरदेखि अधिकारी चैनपुर अनि के कसरी बिताउनु भएको छोरिङ भनेपछि हुन थाल्यो है बिदाई बिदाई हो किजना तपाईँहरूलाई धेरै धेरै बधाई छ है कार्यक्रम अनि आज अरू साझमा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ स्पेसली त मेरो माउलिनीजुको लागि मनामेश आसा नमस्कार नमस्कार बदनजी भन्दै उनीहरूथि प्रेरणा चिनपुरबाट आउनु भएको थियो रर भर्सुब साथको यो बसाई मार्को साथी पनि आइ सक्नु भएको छ म उहाँसँग पनि कुरा गानी गर्छु नमस्कार हेलो दिदी न हो हजुर कामाटोको भल्दै हुनुहुन्छ म धादिङ सलाईबाट रवि श्रेष्ठ ओहो मलाई त राम्रोसँग बुझिना त धादिङ सलाईबाट रवि श्रेष्ठ रवि श्रेष्ठ धादिङबाट है अ ठीक छ अनि के गर्नुहुन्छ रविजी बसी बसी खान कि तिरा? माया गर्नुहोला है ल नमस्कारदेखि रवि श्रेष्ठ हुनुहुन्थ्यो र अर्पण सुब साँझको यो बसाइमा दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँको थकानलाई टाढा राख्नको लागि हामी आउने गर्छौँ हरेक दिन साँझ सात बजे पछाडि तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ एउटा शून्य छपन्न पाँच त्रिसठी तिन यति बेला भने पृष्ठभूमिमा निकै नै रमाइलो गीत बज्न थालिसकेका छ गीत सुन्दा पनि तपाईँलाई पनि नाचौँ नाचाउ पक्कै लाग्न सक्छ यति बेला राख्छु पशुपति शर्माले भर्खरै बजारमा लिएर आउनु भएको गीत हो निकै नै चर्चामा पनि रह्यो यति बेला अरू पढुभ सास् यो बसाइमा तपाईँकै लागि अन्यूज अन्यूज अन्यू शर्मा टिकापनको आवाजमा तपाईँले मिठो भाका सुनिसक्नु भएको छ निकै रमाइलो भाका अर्पण शुभ साँझको व्यवसायमा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ तपाईँ यति दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण सुनिराख्नु भएको छ सु। रेडियो अर्पण एक सय साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि जहाँ कहीँ रहेर हामीलाई सुनिराख्नु भएको छ सु। मौनाकालीका सुनसाली बसले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई आकर्ष टाई का गरगहना चाहिए तैयार समझा से राशि अनुसार रत्न चाहिए अथवा नया पुराने गरगहना साड़फेड़ कर मौला कालि का सुन चार दीपाला जो डांडी चोक हाईस्कूल जाने रोड में रहे प्रोपेडा आशीष खड़का मोबाइल नंबर अंठानब्बे चार चौवन्न असि एक सौ बाहरा में तब्ले फोन कर जानकारी लिख सकू लगन को महीना यह समय में पक्की करगहना ताइए आकर्षक डिजाइन का गरगहना का लगी तझी मौलाकाचार दीपाई को स्वागत नमस्कार आफन्तबर एक भयो कि भएको छैन मैले बेला हुँदैछ कार्यक्रम सकिए पछाडि के गर्नु भयो अनुजी दिउँसि एकदम गर्मी बढिरहेको छ त्यही पनि घाम चर्किरहेको हुन्छ है ठिकै छ शीतलमा बस्नुहोस् पानी धेरै पिउनुहोस् आफ्नो स्वास्थ्यको ख्याल्छ नि अनि सुबसाजमा आउनुभएको छ अनुजीले सम्झिनुहुन्छ अनुजी हुनुहुन्थ्यो यति बेला वर्षदेखि आउनु भएको थियो र अर्पण सुझाव आजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग पनि कुराकानी गर्छु नमस्कार किन बोलिराख्नु भएको छैन आउनुहोला तपाईँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य शा, छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस जसले लोकगीत सङ्गीतमा माया गर्नुहुन्छ जसले रेडियो अर्पणलाई माया गर्नुहुन्छ तपाईँले पक्कै पनि फोन गर्नुहुनेछ तपाईँले पक्कै पनि साथ दिनुहुनेछ र आउनुहोला यो आग्रह पनि गर्छु यति बेला भने कोही साथी आइसक्नु भएको छ नमस्कार हुनुहुन्छ के गर्नुहुन्छ सुनिलजी ल ठिकै छ पक्कै पनि राम्रो नतिजा आउनेछ कामना पनि गरौँ शुभकामना पनि छ तपाईँलाई है अनि कस्तो सम्झिन र आरपीलाई शान्तिलाई सरलाई हिन्द्र सरलाई जमाया दिदीलाई टिका दिदीलाई अमिका दिदीलाई रासुमा दाईलाई भर दाईलाई इन्द्र सरलाई अमर सरलाई र सुन्डबिका चिन्न चिन्ह सम्पूर्णलाई ममता दिदीलाई र मेरो प्यारि रोश्मीलाई नमस्कार सुनिलजी हुनुहुन्थ्यो त्यति बेला कुराकदेखि आउनु भएको थियो र अर्पण सुबसायमा अर्को साथी पनि आइसक्नु भएको छ अरे विष्णुजीले त्यस्तै इसारा गरिसक्नु भएको छ मलाई मलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मैन एप्रियाजी मेरो पनि ठिक छ सबै ठिक छ खाना खानु भयो कि खानु भएको छैन मैले पनि खानु भएको छैन सुप्रियाजी मैले पनि खानु भएको छैन है ल उस्तै उस्तै भेट भइएछ अनि आज कसै सम्झिने अर्पण सुझ मार्फत हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो फेरि फेरि पनि आउनु होला राम्रोसँग बस्नुहोस् है ल नमस्कार, नमस्कार। सुप्रियाजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखि आउनु भएको थियो र अरू पर्छु भए साँझको यो बसायमा फोन एकैछिन पछाडि लिन्छौँ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँकै लागि हो यति बेला भने हामी एउटा मिठो भाका नै अर्पण सुख साँझको व्यवसायमा अगाडि जोड्छौँ <Sansic> मैले सि त छौरा खुनको नमा खोज्न बाँकी घाम र झुनामा खोजिसकेँ मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसकेँ मैले सानो तिमीलाई देख्न मन लागेको छ मर्न भन्दा मैले चौरा को न खोजना बाकी घमारा जो नोजी सके मैं पूर्व पश्चिम उत्तर दक्षिण खोजे सकें मैले सानों तिमला देखना मन लग मरना भादा पैले पूर्व पश्चिम उत्तर दक्षिण खोजे सके मैं सानों तिमला देखना मन लग मरना भाप देड खोजिसकेँ मैले सानो तिमीलाई देख्न मन लागेको छ मर्नभन्दा पहिले निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अरू पनि सुब्बाको युवा साई तपाईँ हुनुहुन्छ मौला कालिका पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले तपाईँलाई जानकारी गरेर राखेको छु यदि तपाईँलाई सुनचाँदीका गर्गहनाहरू चाहिएको छ त्यसमा पनि आ कसरी डिजाइनका गर्गहना चाहिएको छ भने तपाईँहरूले सम्झिनै पर्ने नाम हो मौला कालिका सुनचाँदी पसल त्यसै गरी, गरी गर राष्ट्रियअनुसारका रत्नहरू अनि नयाँ पुराना गरगहना साथ फेर गर्नु परेको छ भनेदेखि पनि तपाईँले सम्झिनुहोला होलाकारिका सुन चारिपोलाई जुन टाढीचोकबाट हाई स्कुल जाने रोडमा रहेको छ यो जानकारी गराउँछु प्रोप्राइडर हुनुहुन्छ आशिष खड्का मोबाइल नम्बर अन्ठानब्बे चार चौवन्न फोन गर्नुभयो भने धेरै जानकारी पाउन सक्नुहुनेछ र अर्पण शुभ साँझको यो सायमा यो बेला जना गर्मै हुनुहुन्छ यति बेला रेडियो सुनिराख्नु भएको छ र यही समयमा आफ्नो आफन्तलाई अफन सम्झिन तपाईँलाई मन लागिहाल्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी दिन सय बत्तिस र शून्य बेला कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु भनेदेखि फोन डिस्कनेक्ट भयो ठिकै छ दुईवटा बाटो तपाईँको लागि खुल्लै विशेष गरी तपाईँको थकान तपाईँको तिर तपाईँको काम तपाईँको व्यथाहरूलाई एक एकैछिन भए पनि यो साँझको बेला टाढा राख्न सक्छौँ कि भन्ने उद्देश्यले कार्यक्रमहरू शुभ साँझ लिएर आएका छौँ यदि तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कामल आले छ तपाईँको हाल खबर अ सबै ठीक भन्नु भर्यो नि तपाईहरुको हाम्रो पनि एकदम ठीकठाक छ के गर्नुहुन्छ तपाई ए म पढ्दै हो कुन लेभल मा पढ्नुहुन्छ हजुर एसएससी डीएल बसेको एसएससी देरा पस्नु भएको छ कस्तो भास एग्जाम अ राम्रै भन्नु भर्यो राम्रै भास है रिजल्ट पनि राम्रो आउस तपाईलाई ग्रीम शुभकामना है हजुर थ्याङ्क यु अनि आजहरु पनि शुभसाज मार्फजैको साथ सम्झिनुहुन्छ अ त्यस्तो अलता हजुरलाई धन्यवाद अनि मेरो दिदी कुसुम अनि बहिनी कञ्चन प्रेम र दाजु अनि दाजु भाउजू मम्मी बुबा र अनि मेरो सम्पूर्ण साथीहरू र विशेष गरी अनि के भन्दा हुन्छ खुसी लाग्यो कमलजी अहिले पनि है नमस्कार नमस्कार यति कमल आले हुनुहुन्थ्यो र अर्पण सुबसाय तपाईँ सुनिराख्नु भएको छ अर्को साथी आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार काठमाडौँको भोलि हुनुहुन्छ हजुर म चैइनपुरबाट भुवन भुजेल चैइनपुरबाट भुवन भुजेल हजुर अनि के छ भुवन जी हालखबर सब ठीकै छ के गर्नुहुन्छ नि तपाई म यही चैइनपुरमा बसे बसे है चैइनपुरमा बसे बसे गर्ने चैइनपुरतिर है हजुर ल ठिकै छ अनि अरु पनि शुभसन्च कति को सन्नु हुन्छ म सुनिरा हुन्छ सुनिराख्नु हुन्छ है हजुर कस्तो लाग्यो कार्यक्रम ठिकै लाग्यो ठिकै लाग्छ आज अरपडा सुबह साँझ मार्फत चाहिँ कसरी समझिनुहुन्छ म रमेश तिम्रो जीना गौतम पनि अनुज जीलाई हैन मेरो चिन्ने नचिन्ने सम्पूर्ण साथीहरुलाई हुन्छ कार्यक्रममा आउनु भएको खुसी लाग्यो अ हजुरलाई पनि हो धेरै धेरै धन्यवाद अहिले भने तपाईबाट छुटिन्छ है बास नमस्कार नमस्कार जी भुवनजी हुनुहुन्थ्यो सौरातिरको हालबर ठिकै छ है जी नमस्कार को सधैँभरि सौरातिर सबैतिर है बजिर हजुर देशै भरै ठिकोस हामी सबैलाई ठिकोस त्यै नै ठीक हो नि है आज एकदमै अनि आजहरुबाट शुभ साझमा आउनु भएको छ ककसले सम्झिनुहुन्छ हजुर ककसले सम्झिनुहुन्छ आज सुरुमा हजुरलाई कलरमका दादालाई तनालिया बछि बहिनी अनि मलाई चिनेन नचिन्ने सम्पूर्ण साथीहरुलाई र रेडियो अर्पण सुनेर बस्नु भने सम्पूर्णलाई सुनउन चाहन्छु हुन्छ विक्रम जी फेरि फेरि पनि कार्यक्रम आउँदै गर्नु होला है नमस्कार जी सौराहादेखि आउनु भएको थियो र अर्पण सुमा अर्को साथी पनि आइसक्नु भएको छु नमस्कार नमस्कार, हजुर खानपिन भयो कि आत्मेन अनि हजुरगन मेरो पनि भएको छैन के सर नयाँहरु हाल खबर चाहिन्दिरको सबै ठीक छ दिदी सबै ठीक छ है ल सधैं ठीक भई राखोस अनि आजअर्प सुब्बा साजमा आउनु भएको छ कसले समझिनु हुन्छ अस्पतालमा हजुरलाई धन्यवाद मेरो मम्मी उहु बाबा अनि दिदीहरु उहु दिदीहरु अनि मामा घरको टोटल अल फ्यामिलीलाई हजुरले जसरी मामालाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ है नमस्कार सञ्जीवजी हुनुहुन्थ्यो यति बेला र भरपर शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ लगभग होइन पुरै अन्तमा आइसकेका छौँ विष्णुजीले जीले लाइसक्नु भएको छ भने बिदा माग्नुपर्छ है भनिराख्नु भएको छ यतिजेलसम्म तपाईँले अर्पण सुब्बा आजको व्यवसाय सुनेर बसिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह तपाईँले रह साथ दिनुभयो तपाईँप्रति आभारी छु र आज कार्यक्रममा फोन गर्नुहुने रमेश बदन रवि अनु सुनिल सुप्रिया कमल त्यस्तै गरी भुवन विक्रम सञ्जीव तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु फोन गर्न प्रयास गर्नुभयो होला तपाईँमध्ये कतिले तपाईँप्रति पनि आभारी छु भोलि फेरि अर्पण शुभ साँझको बसाइ भेट्न आउने नै छौँ र तिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ आजको यो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार आँखै प्यारो छ मेरे कालीको आँखै प्यारो छ संसार बोलाउने काखै प्यारो छ माझिमक्याउँ चौबिस घन्टै अङ्गालो बेरिरहँ आँखै प्यारो छ री काली आख प्यारोसारे बोला बेका खारो मेरी काली को आंख प्यारो संसार बोलाने का खै प्यारो, <गगेगे> प्यारो, प्यारो <गगे> <गेगे> ना <नाकसाँ माँगे> गाँवघरा समाज को दर्पण सुन्न हो